एन्ड नमस्ते प्रोग्राम जस्ट फर इन्जोयलाई फर्खेर बस्नुहुने तपाईँ सम्पूर्णमा हार्दिक स्वागत छिय हुन सफल रेडियो रेडियो अर्फोन हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा हर्स र सँगै तपाईँले हामीलाई इन्टरनेट लाइनमा लगइन गरेर विश्वको जुनसुकैको नाम रहेर पनि सुन्न सक्नुहुन्छ प्रोग्राम हो जस्ट फर इन्जोय हामी प्रत्येक दिन आउने गर्छौँ बिहान एघार बजेको अर्पण खबर सुनिसक्नु भएको छ र त्यसपछिको समय हो मात्र जस्ट इन्जोयको हामी प्रोग्राम जस्ट फर इन्जोयमा जस्ट इन्जोय गर्छौँ कुनै बेला टपिकमा कुराकानी कुनै बेला तपाईँको प्रतिभा भने यस्तै यस्तै विभिन्न तरिकाबाट हामीले तपाईँलाई मनोरञ्जन दिँदै आइरहेका छौँ र आज पनि हामी स्पेसली के गर्छौँ भने आज यदि तपाईँलाई चाहिँ तपाईँको सुरी र सुर अनि मिठो आवाज छ भने यो बिहानको समयमा हामीलाई यसै मिठो मिठो गीतहरू सुनाउन सक्नुहुन्छ यदि तपाईँलाई गीत गाउन आउँछ भने डायल गर्नुहोला सुन्य सपन्न पाँच सय त्रिसठी तिन सय तेत्तिसमा फोन गर्नुहोस् अनि तपाईँको त्यो मिठो आवाजलाई हामी सुन्नेछौँ यति सु। बेला प्रविधि कक्षीमा हुनुहुन्छ बेष्णु र तपाईँ सुन्दै भोलिरहेको छु म सम्झना प्रोग्राम जस्ट फर इन्जोयमा हामी तपाईँको मासमा बाह्र बजेको समयसम्म रहने गर्छौँ त्यसबिचमा तपाईँसँग मिठो कुराकानी हुन्छ र तपाईँलाई चाहिँ गीत गाउन मन लागेको छ भने फोन गर्नुहोस् र तपाईँको गीत पनि हामी सुनेछौँ सु। प्रोग्रामको सेटिङमा एउटा राख्छौँ मिठो आवाज त्यसपछि फेरि आउनेछौँ चुरुतालको पानी मासीले खाने फिल्मसित जाने कि नजाने निकै मिठो आवाज तपाईँलाई राखिसकेका छौँ प्रोग्राम हो जस्ट फर्निचरी प्रविधि कक्षमा हुनुहुन्छ विष्णु र तपाईँसँग बोलिरहेको छु म सम्झना प्रोग्राम जोस्ट फर इन्जोयमा अलिकति मिठा मिठा कुराकानी सयसँग यसरी तपाईँले फोन गर्नुभयो भने चाहिँ है, है फेरि सुने सपन्न पाँच तिरी तिन सय तेत्तिसमा कल गर्नुहोला तपाईँसँग मिठा त हुने नै छ र आज स्पेसली तपाईँसँग सुरिलो सुर अनि मिठो आवाज छ भने यो चिसो चिसो मौसममा हामीलाई मिठो मिठो गीत सुनाउन पनि सक्नुहुन्छ त्यसका लागि फोन नम्बर फेरि पनि भन्छु सुने सपन्न पाँच र गीत सङ्गीत प्राय मन नपर्ने भने चाहिँ सायद कसैलाई पनि नहोला गीत सङ्गीतले सबैलाई सुन्छ सबैलाई मन पर्छ गीत सङ्गीत र यो चिसो चीज़ो चिसो चीज़ो मौसममा चाहिँ तातो तातो चियासँगै आफूलाई मन परेको गीत गुनगुनाउँदाको त्यो मजा छुट्टै छ कि होइन विष्णुजी अह <laughs> भन्दै गर्नुहोस् है हाम्रो विष्णुजीलाई पनि निकै नै मनपर्छ गीत सङ्गीत र प्रोग्राममा यदि तपाईँलाई पनि गीत गाउन मन लागेको छ भने गीत गाउन आउँछ भने चाहिँ है फोन गर्नुहोस् र गीत गाउन सक्नुहुन्छ र प्रोग्राममा हामीले विभिन्न खाल खालका विभिन्न गीत सङ्गीतले तपाईँहरूलाई मनोरञ्जन दिलाउने नै छौँ विभिन्न क्याटेगोरीका गीतहरू हामी प्रोग्राममा राख्छौँ र फेरि पनि अर्को सङ्ग र फेरि आउनेछौँ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 यो छोटो ब्रेक पछिको समयमा फेरि पनि हार्दिक स्वागत छ प्रोग्राममा नै लोकप्रिय हुनुहोस् रेडियो हामीलाई इन्टरनेट लाइनमा लग इन गरेर विश्वको जुन सुकीको नाम रहेर पनि सुन्न सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्सोइ लिएर हामी प्रत्येक दिन आउने गर्छौँ बिहान एघार बजी खबर पछि तपाईँको माथमा गर्छौँ भग, लगभग लगभग बाह्र बजेको समयसम्म र हामी प्रोग्राम जस्ट फर इन्जोयमा हामी जस्ट जस्ट जस्ट इन्जोय गर्ने गर्छौँ कुनै बेला टपिकमा कुराकानी कुनै बेला तपाईँको प्रतिभा त कुनै बेला यस्तै यस्तै विभिन्न कार्यक्रमहरू लिएर भनौँ अथवा विभिन्न पछिबाट हामी तपाईँलाई रमाइलो गराउनेछौँ र विभिन्न गीत सङ्गीतहरू तपाईँको लागि त हामीले राख्ने विभिन्न क्याटेगोरीका विभिन्न खालका रोमान्टिक सङ्गहरू हामीले प्रोग्रामबाट आज मनोरञ्जन दिनेछौँ र आज हामीले गर्द के चाहिँ सो भने तपाईँलाई यदि मन लागेको छ भने एकदम गीत गाउन मन लाग्छ भने चाहिँ है तपाईँसँग सुनिनु सुर अनि मिठो आवाज छ भने गीत गाउन सक्नुहुन्छ फोन ब्याक गर्नुहोस् अनि सबभन्दा पाँच तिस साठी तिन सय तेत्तिसमा जिरो फाइभ कल गर्न सक्नुहुन्छ र फेरि पनि प्रोग्राममा हामी अर्को गीत राख्छौँ तपाईँको लागि र फेरि आउनेछौँ प्यासे मर जाऊी ऐसे मुझे ऐसे तडपान प्रोग्राम जस्ट फर इन्सेमा रहनु भएको छ तपाईँहरू र हामीले राखिरहेका छौँ विभिन्न खालका गीतहरू प्रोग्राम जस्ट फर इन्सोइमा आज भने हामी तपाईँको लागि चाहिँ यदि तपाईँले गीत गाउनु आउँछ भने तपाईँसँग सुरिलो सुने बिठो आवाज तपाईँलाई गीत गाउने इच्छा छ भने चाहिँ कल गर्न सक्नुहुन्छ कोही साथीलाई नहुनुहोस् विष्णुजीको इसारा हेलो नमस्ते नमस्ते कहाँदेखिको बोल्दै हुनुहुन्छ नचिन्नु भएको चाहिँ होइन है तर नाम चाहिँ बिर्सेको नाम भन्नुहोस् न सब कल का काल, नागर काल ख़बर? काल ख़बर? आए, • चितवनतिर पनि त्यस्तै छ कि अनि लक्ष्मीजी भन्नुहोस् कसरी दिनचारी बिताउँदै हुनुहुन्छ ठिक छ लक्ष्मीजी आज तपाईँले हामीलाई कुन गीत सुना सुनाउने ल हेर्नुहोस् लक्ष्मीजी गीत गा नआउने भनेको कसलाई हुन्छ होला गीत गाउन आइहाल्छ नि बरु को गीत गाउने भनेर चाहिँ कन्फ्युजन हुन्छ होला है होइन गीत गाउनै आउँदैन गीत सुन्न त आउँछ होला नि है मतलब निगी एकदम मनपर्छ है भनेपछि लक्ष्मीजीले आज हामीलाई गीत नसुनाउने हो हस् सु नहुने है ठिकै छ प्रोग्राममा कल गरिदिनु भयो त्यसको लागि धन्यवाद अर्को अर्कोचोटि आउँदाखेरि चाहिँ तपाईँले हामीलाई गीत सुनाउनुपर्छ है त अहिलेको लागि सु त हौ नमस्ते हजुर मम्मीले सुनिरहनु होला अनि मलाई लक्ष्मना हुन्छ बबाई लक्ष्मीजी हुनुहुन्थ्यो नगरको डुबार यदि तपाईँलाई पनि गीत गाउन आउँछ भने साई कल गर्नुहोला सुने छ पुन पाँच त्रिसठी तिन सय तेत्तिसमा र हामीले आज तपाईँको लागि गीत गाउन आउँछ भने चाहिँ गीत गाउन आउनुहोस् भनिराखे भनिरहेका छौँ हामी प्रत्येक दिन आउने गर्छौँ कुनै बेला हामी टपिकमा कुराकानी गर्छौँ कुनै बेला तपाईँको प्रतिभा जे छन् त्यो राख्न हामीले समय दिएका हुन्छौँ भने आज चाहिँ मात्र गीत गाउन आउँछु भने कल गर्न सक्नुहुन्छ त्यसो त हामी प्रोग्रामको अन्तितिर पनि छौँ लास्टमा एउटा सङ्ग बाचुरे are about to तिमी आउने नै आसाम बचुरे बनसारी बचुरे राखिसकेका <laughs> छौँ <laughs> आज हामीले प्रोग्राम जोस फर इन्जुमा विभिन्न खालका विभिन्न गीत सङ्गीतहरू राख्यौँ कति पनि यहाँलाई मन पर्यो होला त्यो आशा गर्दै चिसो चिसो मौसम छ न्यानो न्यानो कपडा लगाउनु होला है तातो तातो खानेकुरा खानु होला आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला रुखाखोकी छ अलि चाँडै लाग्ने गर्छ चिसो मौसममा यति भन्दै मिठो मिठो गीत सङ्गीतसँग रमाउनुहोला यसको साथसाथै विष्णुलाई प्रविधिका साथै विष्णुलाई हार्दिक आभार प्रकट गर्दै यति जसमा हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र आजको लागि प्रोग्राम जोस्ट फर इन्जुबाद म सम्झना पनि बिदा नमस्कार